पण एक सय चार थुप्लो पाँच मेगाहरे हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार तथा शुभ प्रभात रेडियो फणेक्सी चार थोप्लो पाँच मेगाहसको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षीका मित्र रिजनसँगै म सुचिता। कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियोपण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूब्लू डट रेडियो डट कम पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय चार थुप्लो पाँच घासबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछ गा कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट आसो मिति दुई हजार एकहत्तर साल श्रावण महिनाको चार गति आइतबार तद अनुसार दुई हजार जुलाई बिस तारिक श्रवण कृष्ण पक्ष नवमी तिथि राति एघार चार उपरान्त दशमी तिथि अश्विनी नक्षत्र बिहान चार एकचालिस उपरान्त भरूी नक्षत्र तृतीय योग बिहान नौ तेत्तीस उपरान्त तैतिलकरण आनन्ददाही योगमा आनन्द योग चन्द्रमा मेस राशिमा उद्योग बेला बिहान छ पचाससम्म यो त भयो आजको पञ्चाङ्ग अब लगाउँ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ मेष राशि हुनेहरूलाई आजको दिन स्वास्थ्य कमजोर भए काममा अवरोध खडा हुने देखिन्छ घरेलु समस्याले सताउनेछ भने मित्र बनी र धोका दिनेहरू प्रशस्तै हुनेछन् वृष राशि उनीहरूलाई आजको दिन धन आर्जन गर्न सकिनेछ कुरा काट्नेहरूको मुख बन्द हुनेछ भने आफूलाई विश्वास गर्नेहरूलाई आत्मसात गर्न लाभदायक हुन्छ मिथुन राशि उनीहरूलाई आजको दिन काममा सफलता हात पर्न थाल्नेछ प्रयासहरू फलदायी रहनेछन् धेरैले प्रशंसा पनि गर्नेछन् भने व्यापार व्यवसायमा राम्रै उन्नति हुनेछ कर्कट राशि आज को दिन अरुको को विश्वास जितना सकने अधुरा काम पूरा हुने तथा काम हाथ पड़ने राशि उन् को दिन काम में सफलता हाथ पार सकने ठूला व्यक्ति आशा भरोसा दिखानेर में धीरे काम सहज होने कन्या राशि हुनेहरूलाई आजको दिन अरूको विश्वास जित्न सकिनेछ भने धनमान पाइने युग छ आफ्नो वर्चस्व बढाउन सकिनेछ तुला राशी, राशी हुनेहरूलाई आजको दिन समष्टिमा सातामा राम्रो छ सा अरूको विश्वास जित्न सहज हुनेछ अध्ययनमा सुधार आउनेछ भने कुरा कातीहरू प्रशंसा गर्न थाल्नेछन् का का धुरा काम पुरा हुने तथा नयाँ काम हात पनि राशि उनीहरूलाई आजको दिने काममा सफलता प्राप्त गर्न विशेष प्रयास गर्नु पर्ला स्वास्थ्य गडबड हुन सक्नेछ भने लेनदेनमा विवाद देखा पर्नेछ मकर राशि हुनेहरूलाई आजको दिन लक्ष्य पुरा गर्न सहज नभए पनि केही काममा सफलता मिल्नेछ यात्रा गर्ने अवसर कुम्भ राशि कुम्भ राशि हुनेहरूलाई आजको दिन भाग्य बनियो छ काममा सफलता प्राप्त हुने तथा धन आर्चन गर्ने अवसर जुट्नेछ र अन्त्यमा मेन राशि र अन्तिमा म राशि स्वास्थ्य प्रतिकूल हुने भएकाले खानपानमा ध्यान पुर्याउनुहोला मान सम्मान मिल्नेछ भने अरूको विश्वास आफूप्रति रहनेछ आजको तपाईँको राशिफल राशिफलले जस्तो भने पनि तपाईँ आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुनु भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेडियो अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राशिफल पछि अब लागौ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहजबाट आज प्रसारमा रहने कार्यक्रमको बारेमा जानकारी तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म पुराना नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ नौ बजे नेपालवाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म मेरो रचना सहकर्मी दीपेन्द्रको साथमा सुन्न सक्नुहुनेछ दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ 11 बजे अर्पण खबर सुन्न सक्नु अर्पण खबर लगत्तै करिब मध्याह बाह्र बजेसम्म जसफर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी राशन देवको साथमा बाह्र बजेको पालो हो नेपाली नेपाल बलिउड फोल्डर अन्तर्गत हेरेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न सक्नुहुनेछ 1 बजे अर्पण खबर सुन्न सक्नुहुनेछ त्यसो लगत्तै दुई बजेसम्म अर्पणको चौतारी सहकर्मी दिपेन्द्र र रा राजनको साथमा दिउँसो दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी रामू आचार्यको साथमा सुन्न सक्नु तीन बजे नेपाल वाणी समाचार सुन्न सक्नु तीन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रम टप अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी रामू र दिपेन्द्रको साथमा कृषि चौतारी सुन्न सक्नुहुनेछ पाँच बजेको पालो हो देश विदेशका विस्तृत खबरको संघालु अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजेसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ ती बजे नेपालसदेखि नौ पन्दीसी नेपाली शुभा राति समाचार सुन्न सक्नु एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम कम सुन्न सक्नु राति बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ र रह भोलि बिहान चार बजे श्रीमद भागवत तथा प्रवचन मालासँगै उपस्थित हुनेछौ पाँच तीस बजे नेपाल बाणी नेटवर्कको प्रभात बाढी सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे सीआईएनको साझा खबर बजे बाणी बहस ऋषि धमलाको साथमा सुन्न सक्नुहुनेछ सात, सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तेइससम्म बीबीसी बिहानी सेवा सात तीसदेखि आठ बजेसम्म स्वास्थ्य सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुराज खनालको साथमा त्यस लगत्ती भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृंखला लिएर हामी पुनः उपस्थित हुनेछौं अब जन्म पने जन्मेकोमा शुभकामना हुनु, घर परिवार बाबा मम्मी र सम्पूर्ण साथीहरू साथै रेडी अर्पण पन परिवार पनि रुचिजीलाई लैफुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाचा यो खुसी यो रमाइलो यो यो खुसी दिविक जानकारी जानकारीसँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिममा आइसकेका छौँ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो पनि सुनिर सात दिनुहुने तपाई सम्पूर्णमा पनि आभारी छौ त्यस्तै एथुन्जलसम्म प्रविधि तर्फ सात दिन हुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता हल पनि विदा भए नमस्कार तपाईँको आजको दिन शुभ रहोस् टीवीएस कंपनी का बाइक तथा स्कूटर अब तीर सोरा चोक टाड़ी बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग र बेटर राउंड पावर को लगी समझ टू थाउजंड इलेवेन बाट सम्मानित मेटल बाडी भाय को 110cc को वेगो स्कूटर TBS कमपनी को रेसिंग टीम डे बनाय को अड़ बाइक बनाएको अड़ बाइक बना एक्स्टापी को प्राकर्शक लुक्स भाय को डबल डिख बाइक अपाची आटी आटी आटी आटी देशी 2009-2010 बाइक अफ �